नमस्कार स्वागत है तै सम्पूर्ण जो ये बेला चितौन को एकमात्र सेल्फ अपरेटिंग सिस्टम द्वारा संचालित एफएम ग्रेट एफ ग्रेट, ग्रेट कम्बिनेसन वन ओ मेगा हर्च प्रसारण हुने साप्ताहिक रेडियो कार्यक्रम बलझी रहने विगत लर्खीर बसि अश्व को जुनसुक कुना में रहकर रह पट अनलाइन को ग्रेट एफ एम डट ओआरजी हम्रो ग्रेट डट ब्लग स्पोर्ट डट कम यो हो तपाईँहरूकै मनसुनी रेडियो कार्यक्रम रहने विगत तपाईँ यो कार्यक्रम बिबिसी लन्डनको नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ र गएको साता झैँ यस साता पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम बल्झिरहने विगत लिएर तपाईँले यति बेला सुनिरहनु भएको यो आवाज भने म अनुस खडकाको हो आज म एउटा यस्तो कहावत लिएर आएको छु आज म एउटा यस्तो कहावत लिएर आएको छु हो कसैको तीतो अनि नमिठो विगत लिएर आएको छु आज म एउटा यस्तो कहावत लिएर आएको छु हो कसैको तितो अनि नमिठो विगत लिएर आएको छु हेरौँ कसले कसका लागि लेखेर पठाएको रहेछ हेरौँ कसले कसका लागि लेखेर पठाएको रहेछ ठेगानै मेटिएको यो खत लिएर आएको छु ठेगानै मेटिएको यो खत लिएर आएको छु आज कार्यक्रम बल्झिरहने विगतमा म तपाईँलाई ठेगानै मेटिएको यो खत भित्र रहेको कसैको विगतको कथालाई सुनाउँदैछु उसले आफ्नो जीवनको अन्तिम घडीमा मेरो ठेगानामा एउटा प्लामो पत्र लेखेर छाडेको रहेछ त्यो पत्रमा सुरुमै उसले मलाई सम्बोधन गर्दै लेखेको थियो खै के भनेर सम्बोधन गरौँ म तिमीलाई मसँग त्यस्तो कुनै शब्द नै छैन जसद्वारा म तिम्रो सम्बोधन गर्न सक्छु मलाई थाहा छैन अहिले तिमी कहाँ कुन अवस्थामा छौ तर आशा छ जहाँ जस्तो अवस्थामा भए पनि खुशी अनि सुखी छौ होली हिजो जस्तै गरी हाँसी खुशी जिन्दगी बाँचिरहेकी होली र तिमीले बाँच्नु पनि पर्छ हाँसी खुसीसँग किनभने तिमी त भाग्यमानी मान्छे अभाग्य त मै रहेछु नि जसलाई यति धेरै माया गरेर पनि उसैलाई पाउन सकिन उसैको नजरमा घेडाको पात्र बनेर बाँच्नु पर्यो मैले जिन्दगीभरि हो साँच्चै कति धेरै माया गर्दोरहेछ उसले मलाई तर मैले उसको मायालाई कहिल्यै पनि बुझिनँ ऊ भने जीवनको अन्तिम घडीसम्म पनि मेरै खुसी चाहिरह्यो उसले सधैँ मलाई निस्वार्थ भावनाले प्रेम गरिरह्यो तर मैले उसको त्यो प्रेमलाई कहिल्यै बुझ्न सकिनँ त्यति बेला म पैसाको घमण्डमा अन्धी भएको थिएँ त्यसैले उसको मायालाई ठम्म्याउनै सकिनँ तर उसले भने मेरै निम्ति आफ्नो जीवन नै अर्पण गरिदिएछ आज बल्ल बुझेकी छु मैले उसको मायालाई आज उसले जस्तै पीडा खपिरहेकी छु म पनि जसलाई सर्वस्व ठानेर भन्दा बढी माया दिएको थिएँ जसको म श्रीमती बनेर आएको थिएँ आफ्नो बुबा आमालाई त्यागेर उसैले आज मलाई छाडिदिएको छ अहिले बल्ल अवगत भएको छ मलाई कि आफ्नो मनभित्रको मान्छेले दिएको पीडा कस्तो हुन्छ भनेर म पनि त त तिम्रो मनभित्र थिएँ तिमीले आफ्नो हृदयमा सजाएका थियौ मलाई मैले तिमीलाई कति पीडा दिएँ होला सायद त्यसैको सजाय पाएकी छु मैले तिमीले मलाई भाग्यमानी त भन्यौ तर म जस्तो अभागिनी यो संसारमा कोही रहेनछ जस्तो लागिरहेछ मलाई अनि आँखाहरू भरिएर आएका छन् आँसुहरूले त्यही तिलपिल आँसु लिँदै म तिम्रो पत्र पढिरहेकी छु तिमीले लेखेका रहेछौ जसले माया गरे उसैको नजरमा घेणाको पात्र बनेर बाँच्नु पर्यो तर यसमा न त तिम्रो दोष छ न त मेरो नै दोषी त यो मेरो भाग्य हो र मेरो भाग्य लेख्ने त्यो भावी जसले तिमीसँग एक भएर फेरि अलग्याउने तरिकाले ले लेखेको रहेछ मेरो भाग्य मेरो जिन्दगीमा थोरै आशाका किरणहरू छरेर आज सारा जीवन नै अन्धकार बनाइदिएको छ त्यो भावीले खै कुन चाहिँ मसीले लेखियो मेरो भाग्य त्यो त मलाई थाहा छैन तर यति भने राम्रोसँग थाहा छ कि त्यो मसीले म बाहेक अरू कसैको भाग्य लेखिएको छैन यदि त्यो मसीले म बाहेक अरू कसैको भाग्य लेखिएको भए भा सायद मेरो भागमा यति धेरै दुःख पीडा लेखिने थिएन होला म किन पनि यसो भनिरहेको छु भने यो दैवले जति पीडा मलाई दिएको छ नि त्यो अरू कसैलाई पनि दिएको छैन हुन त म मा भाग्यवादी मान्छे होइन कति पनि विश्वास लाग्दैन भाग्यमा मैले कक्षा आठतिर पड़ेको हो भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर कहिल्यै पनि अडिँदैन भनेर तर भाग्यमै नभएपछि त घैँटोमै दुहे पनि कहाँ अडिदो रहेछ र भन्ने लागिरहेछ अहिले भने मलाई किनकि त्यो घैँटो झरेर फुट्छ अथवा त त्यो घैँटोभित्र भएको दुध सबै छचल्किएर पोखिन्छ भाग्यमै नभएपछि त तिमीलाई आफ्नो बनाउनका लागि मैले त आफ्नो ज्यानभन्दा पनि बढी माया गरेको थिएँ तिमीलाई तर तिमीले मेरो मायालाई कहिल्यै पनि बुझिनौ मेरो मायालाई बुझ्न त परै जाउस, बुझ्ने कोसिससम्म पनि गरिनौ तिमीले मैले जीवनभरि तिमीलाई आफ्नो मायाको एसास दिलाउने प्रयास गरिरहे मलाई आशा थियो कि एक दिन तिम्रो मन पक्कै पनि पग्लिनेछ अनि तिमी पनि मलाई माया मा गर्ने छेउ भनेर तर बरु पत्थर पग्लेला तिम्रो मन कहिल्यै पग्लिएन हो मेरो मायाले तिम्रो मनभित्रको पत्थर कहिल्यै पनि पगाल्न सकेन सानो कति कठोर रहेछ तिम्रो मन मैले जति प्रयास गरे पनि म सधैँ असफल भइरहेँ तर पनि हिम्मत भने कहिल्यै हारिनँ र आस गर्न पनि छाडिन मैले हर प्रकारले प्रयत्न गरिरहेँ तिम्रो मन जित्नको लागि कहिले हाँसेँ र तिम्रो साथ मागेँ त कहिले रोएर बिन्ती गरेँ तर यी सबै सबै मेरा प्रयासहरू बालुवामा पानी खनाएै भइदिए तिम्रो अगाडि बेकाको अनि बेर्थको म मा तिम माया में मा ये धीरे पागल भईसको थे कि तिमी बिना एक पल बांचपट मयाले भरु बिष पिउन परेप हाँसी हाँसी पिना का तयार तर तिमीरा घड़ा ने कह बोली मिशाई न संग बरू उल्टई मेरे मयाला पागलपन को संज्ञा दिए मैं गी त है नपनि पागल जस्तै बन्दै गए एक तर्फी माया मा डूबी रहे एक तर्र्फी माया मा तिम्रो यो पत्र पढिरहँदा मेरा आँखाहरूबाट अविरल आँसुका धारा दर्किरहेका छन् तिम्रा एक एक शब्दले मन घोजिरहेको छ मेरो हुन त अहिले तिमी यो संसारमा छैनौ तर मलाई यस्तो लागिरहेको छ कि तिमी अझै पनि मेरै वरिपरि छौ र पहिला जस्तै गरी मायाको इजहार गरिरहेको छौ मसँग भनेर यस्तै लागिरहेको छ मलाई फेरि पनि पढिरहेकी छु म तिम्रो यो अन्तिम पत्र मुटुगाँठो पारेर पढिरहेकी छु आँखाभरि आँसु लिएर पढिरहेकी छु मलाई राम्रोसँग याद छ त्यो दिन जुन दिन तिमी बेहुलीको शृङ्गारमा सजिएर अर्कैको हातबाट आफ्नो सिउँदो रङ्गाउँदै थियौ त्यो दिन तिमी यति धेरै खुसी थियो कि लाग्थ्यो तिमीले सारा संसार नै जितेकी छौ सा। सायद आफूले रोजेको र खोजेको केटासँग तिम्रो बिहे हुँदै थियो त्यसैले पनि खुसी थियौ होला तिमी त्यो दिन तर म भने जिउँदो लास बनेर हेरिरहेको थिएँ तिमीलाई अर्कैले सिन्दुर हालेको आखिर करने के सैंती हेन सीवाए ते हे आंखा भरी आंसू लीएर आपने सपना को महल भत्की अगाड़ी बाई मोटू खोसि यी ओठर कसैली मुस्कान चुड़े लाद थो तो मेरे सपना महल में आगो झोसिहक थी तरपनी मैं टुलूलू टुलू हे रहना मिवस थी तो दिन किम्रो नजर में एटा पागल जो थी तिमी एक मयागल प्रेमी तिमी कहाँ महलमा हुर्केकी धनी बाउकी छोरी म कहाँ झोपडीमा बस्ने बिहान बेलुका दुई छाक टार्नलाई पनि मुश्किल भएको मान्छे त्यसैले पनि तिमीले मेरो मायालाई अस्वीकार गरेकी हौली तर सानु एउटा कुरा याद राख मायामा न त जात भात हेरिन्छ न त औकात नै हेरिन्छ मैले पनि चाहेको थिइनँ तिमीसँग माया लगाउनको लागि किनकि मलाई थाहा थियो कि म तिम्रो साथ कहिल्यै पनि पाउन सक्दिनँ भनेर अनि तिमीलाई कहिल्यै आफ्नो बनाउन सक्दिनँ भनेर फेरि पनि नचाहँदा नचाहँदै तिमीसँग माया बस्न पुगेछ तिम्रो त्यो चञ्चल अदाले कत्तिखेर मेरो दिल चोरी लागेछ मैले पत्तै पाइनँ र आफ्नै औकात बिर्सिएर तिमीलाई माया गर्न थालेछु मैले म तिमी एक नजर देखना कोड़पिन्थे तो तिमी के ता मैट तिमी हेर आप खुशी होदि तिमी एक दिन देखना पाइन भड़ो छटपटी हो देखू कह भेटू भैर थो इस नन में तिमी प्रति को प्रेम मैले तिमी बिना बाँच्ने कुनै आधार नै देखेको थिइनँ यस्तो लाग्थ्यो तिमी बिनाको मेरो जिन्दगी पानी बिनाको माछुको जस्तै हुनेछ त्यसैले साहस गरेर तिमीलाई आफ्नो मनको कुरा सबै भनिदिए तर तिमीले त मलाई पागल भनेर मेरो मायालाई हाँसोमै उडाइदियौ अनि औकातको कुरा गरेर मलाई मेरो औकात चिनाइदियौ म हर तवरले तिमीलाई आफ्नो मायाको महसुस गराउन खोज्थे तर तिमीले वास्तै गरिनौ अन्त त आफू जस्तै धन भएको अनि औकात मिल्ने केटासँग बिहे गरेर गयो यो मनलाई कुल्चिएर मेरो मायालाई लत्याएर यदि तिम्रो लागि पैसा नै सब थोक थियो भने अनि पैसामै तिम्रो माया बिक्थ्यो र पैसाले नै तिम्रो माया किन्न पाइन्थ्यो भने म आफ्नो मुटु नै बेचिदिन्थेँ सानो तिम्रो माया पाउनको लागि अनि आजसम्म त मेरो शरीरमा एक थोपा पनि रगत बाँकी रहने थिएन होला यति धेरै माया गर्छु म तिमीलाई तिमी त भन्दी हौलीनी मुटु र रगत बिना तिमी कसरी बाँच्छौ र मलाई माया गर्छौ भनेर तर सानु तिम्रो मायाबिनाको जिन्दगी बाँच्नुभन्दा त बरू मरेरै भए पनि तिम्रो माया पाउने थिए म तर अब त्यो कहाँ सम्भव छ र सानु किनभने तिमी त अर्कैको अर्धाङ्गिनी भएर गइसकेकी छेउ अर्कैको दैलो सजाउनलाई टोली चढ़ी रो पढ़ाई घर आपने दुनिया भन्ने को नहीं छो भियामा को यो छो मंदुखेरा तिम्रो डोली हेरी हेरी रोहेलु खेरा यो मंदुखेरा हेरी हेरी गयो जब तिमी अर्कैको सिन्दुरले आफ्नो सिउँदो सजाएर पराईको घर गयौ त्यो दिनदेखि म सधैँ तिम्रो यादमा आफैलाई बिर्सिन थाले पागल जस्तै भएँ एक मा मन त सोचे जब तिमीले नै मेरो मायालाई बुझिनौ भने म मात्र किन तिम्रो यादमा तडपिरहँ किन आफै भित्र जलिरहँ म तिमीलाई सम्झिएर अब तिमीलाई भुल्नुपर्छ मैले पनि निकालेर फालिदिन्छु तिम्रो तस्विर यो मनबाट भनेर तर अह मन मान्दै मानेन सकिनँ मैले तिमीलाई भुल्न त्यसैले मदिराको मातमा डुबेर तिमीलाई भुल्ने चेष्टा गर्न थालेँ मैले सोचेँ मदिराको मातमा बेहोस भएपछि त तिम्रो यादले मलाई सताउन सक्दैन भनेर तर अह तब पनि तिमीलाई भुल्न सकिन मैले जब, जब, जब म म तब तब मदिरा पिउँथेँ तब झन् तिम्रो यादहरूले बेसरी सताउन थालेँ मलाई कारण म मदिरा तिम्रो याद भुलाउनलाई पिउँथेँ तर पनि तिम्रै यादमा चुरलुङमा डुबेर पिउँथेँ त्यसैले सकिन भुल्न तिमीलाई बेहोसीको हालतमा पनि तिमी ये आंखा परी घुमी रहो बर आप बिर्सिन तर तिमी बिर्स सकिन मैं तिम्रा याद खुकुरी बनेर प्रहार करी मेरो मोटू भरी जता म मचानो बनेर सही रह सदैंभरी अब भक् महन तिमें दी चोटर कति सहुसानू कस तिमी बाढ़ा जानय लु मैं जहां तिम्रा यादव मेरा पाईला पछ्या सकने छन जाँदैछु म त्यस्तो ठाउँमा जहाँ तिमी बिना पनि म मजाले बाँच्न सक्नेछु हो जाँदैछु म यो संसारलाई छाडेर तिम्रो नजर नजरदेखि धेरै टाढा मलाई विश्वास छ कि एक दिन पक्कै तिमीले मेरो मायालाई बुझ्नेछौ अनि पश्चातापको आगोमा जल्नेछौ तिमी अहिले म जति तडपिरहेको छु नि तिम्रो मायाको अभावमा तिमी पनि म भन्दा बढी तड्पिने छौ त्यति बेला अहिले तिमीलाई पैसा नै सपथोक लागिरहेको छ तर एकदिन अवश्य पनि बुझ्नेछौ तिमीले कि पैसा थोक पक्कै हो तर सपथोक होइन भनेर पैसाले तिमी छेडभरको लागि भौतिक सुख किन्न सकौली तर चोखो माया जीवनभरि पनि किन्न सक्ने छैनौ जब तिमीलाई यो कुराको ज्ञान हुनेछ तब तिमी धरधरिरुनेछौ तर त्यति तिम्रो आँसु पुस्नका लागि कुनै पनि हातहरू अगाडि उठ्ने छैनन् तिम्रो पैसाले बनाएका सबै सम्बन्धहरू तिमीबाट टाढिनेछन् हो त्यति बेला तिमीलाई मेरो मायाले पिरोल्नेछ मेरो यादले पिरोल्नेछ मलाई खोज्ने छौ तिमी तर त्यति बेलासम्म त म यो संसारमै रहने छैन सानो जति बेला तिमीले मेरो मायालाई बुझ्नेछौ जति तिमीलाई मेरो कमीको महसुस हुनेछ मैले कति कोसिस गरेँ तिमी बिना पनि बाँच्नको लागि तर सक्दै सकिन बाँच्ने रहर त मलाई पनि नभएको होइन तर तिम्रा यादहरूले बाँच्नै दिएनन् मलाई तिमीले छोडेर गए पनि मैले तिमीलाई बिर्सिएर एउटा नयाँ जिन्दगी सुरु गर्न खोजेँ तर म सधैँ असमर्थ भइरहेँ किनकि तिमीले छोडेर गए पनि तिम्रा यादहरूले कहिल्यै पनि छाडेर गएनन् मलाई त्यसैले सानु म यो संसारबाट नै जाँदैछु तर यसमा मलाई कुनै गुनासो छैन सानु तिमीप्रति किनकि मेरो भाग्यमा नै लेखेको रहेनछ यो जुनीमा तिम्रो साथ पाउनका लागि मैले जानी अन्जानीमा कुनै गल्ती गरेको भए मलाई माफ गर अब कहिल्यै हुने छैन मबाट यस्ता गल्तीहरू कारण म हुने छैन अब उपरान्त गल्ती गर्नका लागि जीवन र मृत्युको दोसातमा उभिएर तिमीलाई यही अन्तिम खत लेख्ने दुस्साहस गरे मैले भुल भए माफ गर उही तिम्रो हुन नसकेको अभागी प्रेमी अनिल जसरी उसले यो अन्तिम पत्र लेखेर छाडेको रहेछ मेरो नाउँमा यो पत्र धेरै पहिले नै आएको हो तर मैले खोल्ने कोसिस कहिल्यै गरेको थिइनँ र खोल्न पर्ने आवश्यकता पनि देखेको थिइनँ मन त लागेको थियो कि यो पत्र पाएकै दिन जलाएर फालिदिउँ किनभने म उसको नामसँग पनि घृणा गर्थेँ त्यति तर पनि त्यसो चाहिँ गरेको थिइनँ मैले सन्दुकमा थन्क्याएर राखेको थिएँ त्यति बेला तर यो अहिले झिकेर पढ्ने प्रयत्न गरेँ मैले किनकि त्यति बेला मेरो श्रीमान मसँग थियो त्यसैले पनि मलाई त्यो पत्रसँग कुनै वास्ता थिएन तर अहिले त मलाई मेरो श्रीमानले पनि छाडेर गएको छ उसले पत्रमा भनेको कुरा सम्झिरहेको छु पैसा धेरै थोक हो तर सब थोक होइन भनेर मैले जसलाई आफ्नो ठानेको थिएँ उसैले आज मलाई रित्ते बनाएर गएको छ मैले उसलाई प्रेम गरेँ उसले मेरो पैसालाई प्रेम गरेको रहेछ बुबा आमाको म एक्लै छोरी त्यसैले सारा सम्पत्ति मेरो नाउँमा थियो उसले मायाको नाटक देखाएर सबै आफ्नो नाउँमा गर्यो र अन्तत मलाई घर नघाटको बनाएर छाडिदियो अहिले भने सोचिरहेछु कि कति महान रहेछौ अनिल तिमी जसले मायाको खातिर आफ्नो ज्यानै दिन पनि पछि परेनौ आज साँच्चीकै पछुतो लागिरहेको छ मलाई कि बेलैमा मैले तिम्रो मायालाई बुझ्न सकिनँ तिमीलाई चिन्न सकिनँ मैले मैले कतै पढेकी थिएँ कि प्रेम एक थोक बनेर आउँछ अनि सपथोक लिएर जान्छ भनेर तर किन त्यो एकथोक बनेर आएको प्रेमले सपथोक लिएर जान्छ भनेर चाहिँ बल्ल थाहा पाएकी छु मैले किनभने हामीले त्यो एकथोक बनेर आएको प्रेमलाई बेलैमा बुझ्नै नसक्दा रहेछौँ पूर्ण रूपले व्यवस्था गरिदिँदा रहेछौँ त्यसको महत्त्वलाई त्यसैले पनि जाँदा जाँदै सपथोक लिएर जाँदो रहेछ हामीबाट त्यो एक थोक बनेर आएको प्रेमले तिमी पनि मेरो जिन्दगीमा त्यही प्रेम बनेर आएका थियौ तर मैले बेलैमा तिमीलाई चिन्नै सकिनँ त्यसैले तिमी गयौ र जाँदा जाँदै मेरो सपथोक रित्याएर लग्यौ मबाट मेरो भोक मेरो प्यास मेरो चैन, मेरो आराम सबै सबै कुम्लो बनाएर लग्यौ तिमीले केवल यही मुटुलाई आघात पुर्याउने यादहरू बाहेक सबै लिएर गयौ खै भाग्यको खेल भनौँ या कर्मको दोष मैले केही बुझ्नै सके छैन तिमीले सधैँ मसँग भन्ने गर्थ्यौ कि म तिमी बिना बाँच्न सक्दिनँ तिम्रो साथ बिनाको मेरो जिन्दगीको केही अर्थ छैन सरु भनेर तर त्यति बेला म सोच्थेँ कि तिमीमा कुनै चलचित्रको छाप परेको छ छा। र तिमी त्यही चलचित्रको नायकले नायिकालाई भन्ने संवाद बोलिरहेका छौ मसँग भनेर तर म गलत रहेछु अनि मेरो सोचाइ पनि गलत रहेछ तिमी त यति धेरै माया गर्दोरहेछौ मलाई मैं बेल में तिम्रो मैं बुझ् सकते भे सायद आज यह दिन देख् पर्ने थे होनी तिमी जीवन अर्पण करिए मेरे मया को खातिर मैं अगर कि तिम्रो मैं व्यवस्था करें ठूल भूल करे कि रहे मैं ते बेला जो भूल को मफी मा मग्ने लायक फेरि माफी मागौ पनि कोसँग यदि तिमी अहिले यो संसारमा भइदिएको भए म तिम्रो पाओ समातेर माफी माग्ने थिएँ हो तिम्रो पाहु समातेर माफी माग्ने थिएँ अनिल अहिले बल्ल महसुस गरेकी छु मैले तिम्रो पीडालाई कति धेरै पीडा दिएँ मैले तिमीलाई तर पनि तिमीले मलाई कहिल्यै दोषी बनाएनौ जीवनको अन्तिम घडीसम्म पनि मलाई उस्तै माया गरिरह्यौ चित्र रहेछ यो संसार जसलाई आफ्नो ठानेर मुटुमा सजाए उसैले घात गरेर गयो अनि जसलाई जीवनभरि घिडा गरे कहिले उसको बारेमा सोचिनँ अनि सधैँ उसको मन रहे उसैले यति धेरै माया गर्दो गर्दोरहेछ मलाई कि मेरै लागि यो संसार नै त्यागेर गयो अब म के गरौँ म आफैले सोच्न सकेकी छैन सधैँका लागि टाढा जाउँ यो संसारबाट तर म विवश छु लागि किनकि यो काखको बालाखालाई टुहुरी बनाएर म कसरी जान सक्छु र बिचरा यसको के दोष बाबुको माया त पाउन सकि यसले फेरि आमाको मायाबाट कसरी वञ्चित बनाऊ म त्यसैले बाँच्नुपर्छ यो छोरीको लागि भए पनि र बाँच्ने कोसिस पनि गरिरहेकी छु म तर साह्रै कठिन हुँदो रहेछ पश्चतापको आगोमा जलेर बाँच्नलाई तिमी पहिले मेरो मायाको अभावमा जति तडपिएका थियौ नि त्योभन्दा बढी म तडपिरहेकी छु अहिले तिमी त यो संसारबाट बिदा भयो। तर मलाई जीवनभरि पुग्ने गरी यादहरूको भारी छाडेर गयौ म त्यही यादहरूको बैशाखी टेकेर लत्रिरहेकी छु जिन्दगीको यो यात्रामा अब तिम्रै यादहरूकै सहारामा जिन्दगी बाँच्नुपर्ने भयो मैले किनकि तिमी यो मुटुमा बसेका छौ एउटा त्यस्तो विगत बनेर जुन विगतलाई जति भुम भने पनि म कहिल्यै भुल्नै सक्दिनँ सधैँभरि बलजी रहन्छौ तिमी र पिरोली रहन्छौ यो मन अनि मुटुलाई छिया पार्ने गरी कोही यहाँ माया पाएर रोएका छन् कोही भने माया गुमाएर रोएका छन् कोही यहाँ माया पाएर रोएका छन् कोही भने माया गुमाएर रोएका छन् रुन त सबै जिन्दगीमा तर रुन त रुन्छन् सबै जिन्दगीमा तर कसैको यादले कसैलाई सताएर रोएका छन् कसैको यादले कसैलाई सताएर रोएका छन् खै बुझिन सक्नु यो दुनियाँ त साथी खै बुझिन सक्नु यो दुनियाँ त साथी आँखाभरि आँसु तिलपिल बनाएर रोएका छन् कोई असह्य पीड़ा में जली छटपटि कोई असह्य पीड़ा में जली छटपटी आंसूमय जिंदगी डुबा रोक जिसे उसे घात कर मन भि सजाएर रोक विगत में रूमलिद भविष्य नदेखे कोई भुलाएर रोकने वर्तमान भुलाएर रोका कसैले यहाँ माया पाएर पनि चिन्न सकेका छैनन् कोही भने त्यही मायाको लागि आफ्नो जीवन नै अर्पण गरिदिन्छ हो यस्तै कथा सुनाएँ आज मैले तपाईँलाई अधुरो प्रेमको कहानी सुनाएँ यो कसैको वास्तविक जीवन भोगाईको कथा हो यो खत मैले आजभन्दा दस वर्ष अगाडि भेटेको थिएँ कुनै एक साथीको माध्यमबाट जब मैले यो खत पढेको थिएँ त्यति बेला मेरा आँखाहरूबाट अनायासी आँसु खसेका थिएँ अभी एक दिन मैं सुनाऊु सुरक्षित राखे थी आपस आज तयलाइना मौका पाएं मैं ठा योग कथा कोू भेटी पात्र कह अक छं रचिक छिन्नी उसको छोरी कत्री भैन हो अ कामना किहाँ भे सदै खुशी रह तै विगतका भोगाईहरू हामी सबैसँग छ तपाईँसँग पनि छ र मसँग पनि छ जसले सधैँभरि बिजाइरहन्छ हामीलाई सताइरहन्छ अनि भयरको काँडाले कोतरेसरी मन कोतरिरहन्छ तर त्यो विगतलाई पुख्ने ठाउँ कतै पनि भेटेका छैनौँ हामीले त्यसैले मनभित्र गुम्साएर राख्न बाध्य भएका छौँ कार्यक्रम बल्झिरहने विगत मार्फत हामी त्यो माध्यम बनेर आएका छौँ जहाँ तपाईँका विगतका भोगाईहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ तपाईँलाई कार्यक्रम बल्झिरहने विगतको आजको श्रृङ्खला कस्तो लाग्यो यदि मन परेको भएदेखि अरूहरूलाई पनि सुन्न भनिदिनुहोला र मन नपरेमा हामीलाई सल्लाह सुझाव अथवा प्रतिक्रिया दिनुहोला हामी हा आगामी दिनहरूमा सुधार्नेछौँ हाम्रा ती कमी कमजोरीहरूलाई प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी सात सय बहत्तरमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा कार्यक्रम बल्झिरहने विगतको फेसबुक पेजमा हामीलाई जानकारी दिन सक्नुहुन्छ जसका लागि फेसबुकको सर्चमा गएर -E बिएएल जेएचआई आरएएचएन एक स्पेस बिआइजिएटी विगत टाइप गरेर सर्च गर्नुहोला कार्यक्रम बल्झिरहने विगतको एउटा पेज आउँछ र त्यो पेज लाइक गरेर हामीलाई त्यहाँबाट पनि जानकारी दिन सक्नुहुन्छ तपाईँ यो कार्यक्रम फुर्सदको समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ जसका लागि www.hamrograde.blogspot.com डब्लु डब्लु डट हाम्रो ग्रेट डट ब्लग स्पोर्ट डट कम यो लिङ्कमा गएर तपाईँ कार्यक्रम डाउनलोड गर्न सक्नुहुन्छ आजको लागि भने कार्यक्रम बल्झिरहने विगतको निर्धारित समयले नेटो काटिसकेको छ अब फेरि अर्को हप्ता यस्तै मन छुने विगतका कथाहरू लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलसम्मको लागि भने म तपाईँकै विक्षिप्त हृदयको सहयात्री अनुज खड्का पनि विदा हुने अनुमति चाहन्छु हस्त नमस्कार शुभरात्री